है, यो भावना आजै आज कमर कसौ लेख रचना अरु अरुको भर में न बस हमी आप सार बढ़ु अगे जढ़ू शिखर न पारो भरम एक ठुकी हजार फेर चला कलम कस को न होम देखी सोचे करो होने सफलता हौस भनी भोड मानव कई विफलता अरूलाई पिदा दिएर होइन हराउँछ मानव फर्केर फेरि हेरेछन् भने दोटा फलाउनु छ है फुलाउनु छ यो हाम्रो भावना आजै देखि कम्मर कसौ लेखौ है रचना कृष्णबहादुर सौटिङ्गे मगर बरेगाँ तिन डजरकोट गुल्मीदेखि यो कविता पठाउनु रहेछ उहाँको कविता सँगसँगै कार्यक्रमभित्र हामी प्रवेश गरिसकेका छौँ प्राविधिकमा नन्दराम खटका सोनम पुनसँगै म सञ्चालक कृष्ण सौटिङ्गे मगर गत हप्ता जस्तै यस हप्तामा पनि कार्यक्रम साहित्य सङ्गीत मनको आवाज सुनेर बस्नुभएका सम्पूर्ण गुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई फेरि पनि नमस्कार टक्राउँदै हमी कार्यक्रम प्रवेश गत हप्ता में धर को सुझाव सलाह प्रतिक्रिया आई सकता री सुझाव सलाह प्रतिक्रिया मन मद्देनजर करते ये हफ्ता में कार्यक्रम अज रोचक र सुंदरता को साथ हमी अगड़ी बढ़ी बढ़ सकता छो रहा आका भी छह जस्ते लेख रचना हामी माझ आइपुगेको छ म क्रमशः वाचन छु तपाईँहरूका लेख रचनाहरूलाई अवश्य पनि तपाईँहरू कार्यक्रम सुनेर बस्नु भएको छ आशा छ र तपाईँहरूका अझै पनि तपाईँका सुझाव सल्लाह र प्रतिक्रिया आउनेछ यो पनि आशा गर्नेछौँ र तपाईँको सुझाव सल्लाह र प्रतिक्रिया नै हाम्रो लागि अमूल्य उपहरू हुनेछ त्यसैले सुझाव सल्लाह र प्रतिक्रिया दिनलाई कन्जुसाई नगरिदिनुहोला भन्न चाहन्छु र कार्यक्रम पनि सुनिदिनुहोला र अब हामी कार्यक्रमलाई अगाडि बढै हालौँ यो मिठो साङ्गीतिक आवाज पछाडि म तपाईँहरूका लेख रचनाहरूलाई क्रमश छु, त्यस पछाडि आली मेरे कोसी पी हुई नई नई आया तो मन आके मति दया सुख आया 雨ій來 на wondernd и तरपालिदानीलाई तर आलू बाबा रे किन कोणी नेरा सगळंत भाने रे बाबा रे भाने रे दिल के सभे ती ना कोणी ना फलीनी गाय ऐथा रे माया रो बाबा रे ती ना कोणी ना सोसी ऐथा रे माया हामी यो मिठो गीत सुनिसक्यौँ स्वर दिनुभएको थियो कुमल अधिकारी र मन्जु पौडेलले स्वर दिनुभएको थियो यो गीतले सँगसँगै हामी अब म तपाईँहरूको रचनाहरूलाई अगाडि बढाउन चाहन्छु मेरो हातमा गजल परेको छ उहाँ गजल पठाउनु छ उहाँको नाम रहेको छ मनबहादुर ओली मिलन भनेर भन्नुहुन्छ उहाँले आफूलाई भावाङ पाँच रोल्पा नेपालदेखि हाल साउदी अरबदेखि उहाँले पठाउनु छ वाचन म बिना तिमी त कंगाल नजीक नजीक कसलाजे गुरुमाल जोड़ संबंध हम जब जो खोज जोडी संबंध हम आफैले बनाएको पर्खाल हुनेछौ दुनियाँको दुनिया कुरा काट्ने बानी हुन्छ दुनियाँको कुरा काट्ने बानी हुन्छ सपना बुन्दै छ तिम्रै प्रेमले हालौ बिछोटपछि मिलन हुन्छ अब असम्भव छ बिछोटपछि मिलन हुन असम्भव छ पढ्दै गए तिम्रो घमण्ड पताल हुनेछ तिम्रै आफ्नै मान्छे ताजा भए बेहाल हुनेछौ म बिनाका तिमी पनि कङ्गाल हुनेछौ भनेर देख्नुभएको रहेछ उहाँको गजल साह्रै मिठो छ र अझै पनि आशा गर्नेछु आगामी दिनहरूमा यस्तै गजलहरू अरू रचनाहरू पनि पठाउनु हुनेछ म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु माया नमानुहोला र यसै गरेर फेरि म अर्को मुक्त मेरा हातमा परिसकेको छ उहाँको मुक्तलाई पनि म वाचन गरिहाल्छु र उहाँको नाम रहेको छ तङ्कबहादुर झाँक्री मगर समीप गैरागी भनेर भन्नुहुन्छ उहाँले आफूलाई मि, मि, मिरुल पाँच डाइपोल रोल्पादेखि हाल उहाँ पनि साउदी अरबमा हुनुहुँदो रहेछ उहाँको गचललाई उहाँको मुक्तकलाई म बनाउन चाहन्छु तिम्रो सिन्धुमा सिन्दुर भर्नेछु तिम्रो सिङ्गुरमा शिंदु सिन्दुर भर्नेछु अनि जिन्दगीमा खुसी छु सुन हजार क कष्टहरू सहेर मैले सुन हजार कष्टहरू सहेर मैले तिमीलाई असीम माया गर्नेछु वा वा साह्रै मिठो छ उहाँको मुक्त साह्रै राम्रो छ समी बैरागी टङ्क बहादुर झाके मगालाई धेरै धन्यवाद दिन चाहन्छु उहाँको मुक्तक साह्रै मिठो छ आगामी पनि तपाईँका फेरि यस्तै आ, लेख रा आउने आउनेछ म आशा गर्नेछु र फेरि यसै गरेर मेरो हातमा एउटा लेख परिसकेको छ उहाँको लेख लेखलाई पनि म उठान गरिहाल्छु उहाँको मुखभरि तेजा फ्याँकेर के पाइयो त भन्ने उहाँले राख्नुभएको छ उहाँको शीर्षक उहाँको भावनालाई म यसरी अगाडि बढ्न चाहन्छु उहाँको नाम छ बाबुलाल बुद्धा मगर रोल्पादेखि भन्नुहुन्छ मुखभरि तेजा फ्याँकेर के पायो त तिमीले मुखभरि तेजा फ्याँकेर के पायो त तिमीले कसैको मुहार बिगारेर के पायो त तिमीले आफ्नो प्रेरमको अस्वीकार गरे गरिदियो भन्दैमा आफ्नो प्रेरमको अस्वीकार गरिदियो भन्दैमा नारीमाथि अहम देखाएर के पायो त तिमीले स्वतन्त्रले जिउने उसको अधिकार खोज्नलाई स्वतन्त्रले जिउने उसको अधिकार खोज्नलाई पिचारीको बर्बादीमा लागेर के पायो तिमीले गर्यो आफ्नो आफ्नो आवेशमा आएर के पायो तिमीले देखाएर छाद्यो समाजमा आफ्नो पुरुष स्वार्थ देखाएर छाद्यो समाजमा आफ्नो पुरुषवार्थ बलको घमण्डमा च्यापेर के पायो तिमीले भनेर लेख्नुभएको छ साह्रै मिठो छ उहाँको रचना उहाँको शब्दहरू र यस्तै यस्तै धेरै लेख रचनाहरू अझै पनि पठाउनु होला भन्न चाहन्छु र तपाईँहरूको माया तपाईँहरूका लेख रचना नै हामीलाई हामी भयो भने अझै पनि कार्यक्रमलाई सुन्दरता र अझै राम्रो बनाएर हामी यस कार्यक्रमलाई गराउने छौँ रोचक पार्नेछौँ तपाईँहरूको लेख रचना हाम्रो एउटा सुन्दरता हो तपाईँहरूले पठाएका लेख रचनाहरूलाई वाचन गरे एक माध्यमदेखि अर्को माध्यमसम्म पुर्याउने काम यस साहित्य सङ्गीत मनको आवाजले गर्ने गर्दछ र तपाईँका यस्ता गजल तपाईँका कविता मुक्त कथा प्रेरमपत्रहरू तपाईँहरूले आफ्ना लेखहरू पठाउनु भयो भने तपाईँका आफन्त देश विदेशबाट अनलाइन मार्फत सुन्न सक्नुहुनेछ र यो पनि आशा गर्नेछु तपाईँका पीडा तपाईँका दुःखहरू विदेशको ठाउँ र स्वदेशको ठाउँहरूमा सुख दुःखका कथाहरूलाई वेदनाहरूलाई तपाईँहरूले गीत यानि कि साहित्यमा लेखहरूमा व्यक्त गर्नुभयो भने तपाईँका आफन्तजनहरूले सुन्नु हुनेछ र सुख दुःखहरूलाई तपाईँहरू गेलाउनु हुनेछ भन्न चाहन्छु र यसै गरेर फेरि अब हामी साहित्य सङ्गीतमा भएको कारणले गर्दाखेरि कार्यक्रम यही भएको कारणले गर्दाखेरि अब म सङ्गीतलाई पनि जोड्नुपर्ने हुन्छ त्यसले यो फेरि मिठो मिठो साङ्गीतिक आवाज सुनौँ त्यस पछाडि फेरि म अन्य अन्य तपाईँहरूको लेख रचनाहरूलाई लिएर अगाडि आउँदैछु जो मन सिमाया यो मा Uh-huh. जोडिसक्यौ यस कार्यक्रममा रहेर र अब फेरि म तपाईँहरूकै पत्रलाई चाहिँ चाहन्छु मेरो हातमा फेरि एउटा लेख परिसकेको छ उहाँको गजल रहेको छ उहाँको नाम भन्नुहुन्छ सागर भण्डारी बिघोर भनेर भन्नुहुन्छ पाल्पा दोरफुक एकदेखि आलु साउदी अरबमा हुनुहुन्छ मरुभूमि भनेर भन्नुहुन्छ उहाँ पक्कै साउदी अरबमै या कर्दार हुनुहुन्छ भन्न चाहन्छु र अब म उहाँकै शान्तिका छ बुद्ध नेपालमा दर्शन गर्न लुम्बिनी जाउँ बुद्ध बुद्ध कै स्मरणमा दर्शन गर्न लुम्बिनी जाउँ बुद्ध कै स्मरणमा हुनेछ जीवन सफल हाम्रो विशुद्ध नेपालमा धर्मको मार्ग अङ्ग अङ्गालौ हामी प्रभुकै इशारा धर्मको मार्ग अङ्गालौ हामी प्रभुकै इशाराकी सधैँ बढाउन अगाडि सन्देश बोकी बुद्धकै सधैँ बढाउन अगाडि अशान्ति किन हुन् हुँदैछ हिंसा र युद्ध नेपालमा भनेर भन्नु छ उहाँले <San -dia> सागर भण्डारीले साह्रै मिठो छ हाम्रो देश नेपाल बुद्धकै बुद्ध जन्मेको देश नेपाल हो र त्यसैले हामीले देश नेपालमा बुद्धको हामीले संरक्षण गर्नुपर्ने छ बुद्ध बुद्धले दिएका उपदेशहरूलाई हामीले पालना गर्नुपर्ने हुन्छ सबै त्यस्तै हाम्रो भगवान् बुद्धलाई नै हामीले ध्यान दिएर दिया उहाँ दिएका दिएका भन्याहरूलाई हामीले मध्यनजर गर्दै अगाडि बढ्यो हामी पनि गौतम कुटा जस्तै हामी भन्ने छौँ त्यसैले मनमा मन लगाएर हामीलाई बन्नुपर्ने हुन्छ र साह्रै मिठो छ सागर भण्डारी तपाईँले साह्रै मिठो लेख्नु भएको छ धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनहरूमा पनि तपाईँका लेख रचनाहरूलाई हामी माझ पुर्याउन नबिर्सिनु भन्न पनि चाहन्छु यो साहित्य सङ्गीत मनको आवाज कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताबीरहरूलाई धेरै धेरै अझै पनि धन्यवाद म अर्को पत्रलाई जोड्न चाहन्छु उहाँको नाम रहेको छ दिल कुमार श्रेष्ठ भनेर भन्नुहुन्छ उहाँले ठेगाना चाहिँ खुलाउनु भएको रहन्छ उहाँ नाम दिल कुमार श्रेष्ठ उहाँको गजल रहेको छ उहाँलाई म अगाडि बढ्न चाहन्छु उहाँको गजललाई निधारीको सपनामा आउँदा रमाउँछु निधारीको सपनीमा आउँदा रमाउँछु जन्म जन्म प्यार, ब... आ, जन्म जन्म प्यार जुनी जुनी पुजन गवान मन्दिरको ढोका सधैँदा रमाउँछु भो उनको रूप अघाउ उनको रूप मायालु समी पाउँदा रमाउँछु गुन्चियो वनपाखा कोइली झै स्वर आवा आज गुन्चियो वनपाखा कोइली झै स्वर आज भाकामा मनको गीत गाउँदा रमाउँछु निधारीमा सपनामा आउँदा ओले सुह रमाउँछु भनेर त्रिखुबा श्रेष्ठले श्रेष्ठले लेख्नु भएको रहेछ साह्रै मिठो छ उहाँको पनि उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि तपाईँका लेख रचनालाई पठाउनु होला भन्न चाहन्छु र फेरि मेरो हातमा अर्को आइकु तन्का परेको रहेछ तन्का रोशन गौली नवल र जहरबाट उहाँले पठाउनु भएको रहेछ तनका उहाँको तन्कालाई म अगाडि बढाउन चाहन्छु साङ्गु तरेर चौतारी आयो साँगु तरेर चौतारी आयो सुँगी विष नयाँ नेपाल सार्न भनेर भन्नुहुन्छ उहाँले चाहे मिठो छ तनका आगो दिनहरू पनि तपाईँको रचनाहरूलाई पठाउनु होला भन्न चाहन्छु रोशन गौली तपाईँहरूलाई र यसै गरेर अब हामीहरू ना धेरै धेरै रचनाहरू अझै पनि छ लेखपत्रहरू अझै पनि छ किनकि तपाईँहरूका लेख रचना अझै पनि अझै पनि म भाचन गर्न मन थियो र अझै पनि चाहने थिएँ र अझै पनि तपाईँहरूका लेख रच रचनाहरू आउँदैछ र आउने क्रमहरू धेरै जारी नै छ र धेरै खुसी लागेको पनि छ र अन्तिममा म तपाईँहरूलाई एउटा भर्खरै मात्रा नन्दराम धर्का सरले उहाँलाई जानकारी गराउने हुनुहुन्छ र यो सूचना जसरी भए प्रकाशित गर्नु पर्यो भन्ने हुनुहुन्छ उहाँले म उहाँको यसलाई सूचनालाई अगाडि बढाउन चाहन्छु नमस्कार कृष्ण सर यो सूचना जसरी भए पनि प्रकाशन प्रसारण गरिदिनु होला है भनेर भन्नुहुन्छ र अवश्य पनि म गरिहाल्छु कार्यक्रम सञ्चालक र प्रविधिमा रहनुभएका सम्पूर्ण स्टाफहरूलाई यस संस्थाको तर्फबाट नमस्कार व्यक्त गर्दछौँ म लगायत प्राविधिकमा रहनुभएका सबै सरले नमस्कार पठाइसकेका छौँ विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदी अरेबिया संस्थाले साउदी भात्य पुस्तक निकाल्न लागेको सबै कार्य समितिहरूलाई अवगत नै छ त्यही पनि हामी भौगोलिक रूपमा टाढा भएको कारणले यस कार्यक्रम साहित्य सङ्गीत मनको आवाज अनलाइन रेडियोबाट सूचना प्रकाशित गरेका छौँ भनेर भन्नुहुन्छ लेख रचना आइसकेको छ आउने क्रम पनि जारी नै छ भनेर <laughs> भन्नुहुन्छ तर लेख रचना आ, आ, को साथ साथै तपाईँहरूको बायो डाटा सहित पठाउन नभुल्नुहोला वास्तविक नाम र ठेगाना पनि खुलासा गरीको लागि गर्दछौ भनेर भन्नुहुन्छ विष्णु नेपाली साहित्य महासङ्घ शाखा साउदी अरबबाट उहाँले पत्र पढ्नु भएको छ कृपया उहाँले सूचना दिए अनुसार गरिदिनु होला उहाँहरूलाई वा रचना सँगसँगै उहाँको बाह्य तपाईँहरूको बाह्य डाता पनि पठाइदिनु होला किनकि सजिलो हुनेछ भनेर भन्दै हुनुहुन्छ यस पुस्तक निकाल्नलाई र यस्तै यस्तै धेरै पत्रहरू थिए र अझै पनि आउने क्रम जारी नै छ के बा, बाचन, बाचन के गर्ने दुःख लाग्छ तपाईँहरूका रचनाहरूलाई वाचन वाचन उहाँले मन त थियो तर पनि ठिक छ आगामी हप्तामा फेरि म तपाईँहरूका बाक्य पत्रलाई जोड्नेछु वाचन गर्नेछु निराश नहुनु होला किनकि आजको यो कार्यक्रममा छुट्याइएको समय पनि सुकिसकेको छ र त्यसैले नराम खा र सोनाम पुल्ने हात हलाउने राको बोटीको इसारा देखाइराख्नु भएको छ ल सर हामी कार्यक्रममा त बिराउनुपर्छ है अब समय भइसक्यो भन्दै हुनुहुन्छ र म पनि तपाईँहरूबाट बिराउन चाहन्छु यस कार्यक्रमदेखि यो मिठो साङ्गीतिक आवाज तपाईँहरूमा Thank you. बिराई भरला चिनता छैन के मनलाई अमेरिका गए बल्लाई जापान पनि ए बल्लाई बेला यसनी दिलै नभाइसि खोज्छ दिलै नखड्कन्छ मनलाई प्रिय पनि बल्लाई हस्की पनि बल्लाई खुशी अनि मनलाई खुशी लोनी हो खुशी लोनी बल्लाई खुशी लोनी Oh, I'm gonna come oh, in, I'm gonna come oh, in I'm gonna come in, I'm gonna come in